ट पनि संसारभरै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पणी स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल हिन्दू धर्मावलले बलबले महाभारत श्रीमद्भागवत अठार पुराण र विष्णु सैस्नामका रचयिता तथा अपौरो वेदलाई चार भाग लगाउने वेदव्यासको जन्म जयन्तीलाई आज गुरु पूर्णिमाका रूपमा मनाउँदैछन् द्वापर युगको अन्त्यतिर कौरव पांडवभंदा अघि उत्तरायण नक्षत्र पूर्णिमा अर्थत गुरु पूर्णिमा के दिन ऋषि पराशर रुत्री मसीगंधा का पुत्र का रूप में ब्यास को जन्म भाई चार वेद अठारह भागवत गीताको सम्पादन आजकै दिन समाप्त गरी आफ्ना शिष्यलाई दर्शन दिएकाले यो दिनलाई गुरु पूर्णिमाका दिनमा मनाउने परम्परा बसेको हो आफ्ना छोरा सुखदेवसहित सम्पूर्ण ऋषिलाई वेद वेदाङ्ग पढाएकाले व्यासलाई प्रथम सर्वश्रेष्ठ गुरु मानिन्छ आजका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नका साथै व्यासलाई सम्झने गरिन्छ पूर्णिमाको दिन गुरुका रूपमा ज्ञानको पूजा गरिन्छ अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी आफ्ना शिष्यलाई उज्यालोतर्फ लानुहुने भएकाले विद्यार्थीहरूले गुरुलाई फुलमाला अर्पण गर्दै उनीहरूबाट आशीर्वाद थाप्ने चलन छ संस्कृत भाषामा गोको अर्थ अन्धकार र रूको अर्थ नष्ट गर्ने हो आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकार रूपी अज्ञान हटाउने गुरुलाई ब्रह्मा विष्णु महेश्वर र साक्षात् परम ब्रह्मा रूप में मानस हिंदू मन्यता अनुसार संगीत लगायत चौसठी कला सीखने गायत्री दीक्षा मंत्र वेद मंत्र देने आचार्य उमेर बुद्धिबल अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता माता मामा ससुरा मावली बासे बुबा ब्राह्मण्ड र काका गुरुकै कोटीमा पर्दछन् विद्यार्जनका लागि पहिले 25 वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो त्रेता युगमा रामसहित उनका भाइ र द्वापर युगमा भगवान् कृष्णले पनि गुरुकुलमै अध्ययन गरेको शास्त्रमा उल्लेख छ शा। गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश गुरु पूर्णिमाकै दिन दिनुभएकाले यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीले मनाउँदै आइरहेका छन् रत्नगरको टाढी बजार र बकुलरमा सुरु गरेको ढल निर्माणको काम अचानक रोकिएको छ आर्थिक वर्ष सकिन लाग्दा बजेट फ्रेज हुने डरले सुरु गरेको ढल निर्माणको काम आर्थिक वर्ष सकिएपछि रोकिएको हो सडक डिभिजन कार्यालयले बजेट फ्रेज हुने डरले हतारमा जेठ सात गते काम सुरु गरेको थियो काम सुरु गरेर बजेट जोगिएपछि आर्थिक वर्ष सकिएल काम बन्द भएको छ ढल निर्माण कार्य सुरु गरी लतालिङ्ग पारेर छाडेका कारण त्यसको असर स्थानीय व्यवसायलाई परेको छ लामो समयसम्म ढल निर्माण हुन नसक्दा स्थानीय व्यवसाय तथा बासिन्दाहरूले हैरानी खेप्न बाध्य भएका छन् ढल निर्माणका लागि खनेको खाल्डो र थुपारेको माटोका कारण रत्नगरको टाँडी र बकुलर क्षेत्रमा आवजात गर्न मुस्किल भएको छ वर्षायामा सुरु गरेकाले पानी परेका बेला हिलो र घाम लागेका बेला धुलो उड्ने गरेकाले स्थानीयले शास्ति खेप्नु परेको छ पसले अगाडि खाल्टो खनेकाले त्यस क्षेत्रमा सत्तरी प्रतिशतले व्यापार घटेको व्यवसायहरूले बताएका छन् सडक डिभिजन कार्यालयले टाँडे क्षेत्रमा ढल निर्माणको लागि बिराज एन्ड ब्रदर्स र बकुलर क्षेत्रमा ढोकुचु निर्माण सेवालाई ठेक्का दिएको थियो टाँडे क्षेत्रमा एक मिटर ठेक्का सम्झौता गरिएको भए पनि हालसम्म एक मिटर बकुलर क्षेत्रमा पाँच मिटर ढल निर्माण गर्ने निर्माण कम्पनीसँग सम्झौता गरी काम सुरु गरिएको थियो जेठ सात गते सुरु गरेको काम लगातार पन्ध्रदेखि बिस दिन काम गरेर अचानक रोकिएको विकास सरकार मञ्च रत्नगरका अध्यक्ष जनी अहमद सैखले जानकारी दिनुभयो टाँडी बजारमा मुख्य राजमार्गको उत्तरतर्फ बकुलरमा दक्षिणतर्फ ढल निर्माण सुरु गरिएको थियो ढल निर्माणका क्रममा थुपारीको माटो र निर्माण सामग्रीका कारण टाँडै क्षेत्रका झन्डै तिसवटा पसल र बकुलरमा पचासभन्दा बढी पसलहरूलाई प्रत्यक्ष असर पुगेको उहाँले बताउनु भएको छ सडक डिभिजन कारलाइका डिभिजन इन्जिनियर सौरभ वज्राचार्यले ठेकेदारले आर्थिक वर्षको सेरोफेरो भएकाले कामदारको पारिश्रमिक मिलान गर्नुपर्ने भएकाले केही दिन काम रोकिए पनि अब पन्ध्र दिनभित्रमा काम सुरु हुने बताउनु भएको छ ग्यास विक्रेता सङ्घ चितवनले चितवन र नवलप्रासीमा रहेका आठवटा ग्यास उद्योगमा तालाबन्दी गरेका छन् अखि नेपाल ग्यास विक्रेता महासङ्घले मुनाफामा वृद्धि गर्नुपर्ने माग गर्दै थालेको आन्दोलनको कार्यक्रमलाई ऐक्यबद्धता जनाउँदै आइतबार तालाबन्दी गरेको हो चितवन र रहेका बाबा साईबाबा लोकप्रिय नारायणी जानकी एसपी राजधानी ग्यासका उद्योगमा तालाबन्दी गरिएको छ जसअनुसार ग्यास विक्रेता महासङ्घका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा गएको टोलीले पूर्वी उद्योग र ग्यास विक्रेता सङ्घ अध्यक्ष जीवन कुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले नवलप्रासीका ग्यास उद्योगहरूमा तालाबन्दी गरेको हो चितवनका ग्यास विक्रेता महासङ्घले आफ्नो लगानीको पाँच प्रतिशत मुनाफा पाउनुपर्ने भन्दै श्रावण दुई गतिदेखि थालेको आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने सङ्घले जनाएको छ आफहरूको आन्दोलनलाई व्यवस्था गरी सुनवाई नभएमा श्रावण दश गते ग्यास विक्रेताले ग्यास सिलिण्डर फिर्ता पठाउने र कारोबार रोक्ने कार्यक्रम रहेको संघले जनाएको छ चितवनमा बाह्र सय ग्यास विक्रेताहरू रहेका छन् भने वार्षिक सत्तरी हजार ग्यास सिलिण्डर खपत हुने गरेको छ फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रम अन्तर्गत चितवनमा दुई लाख त्रिहत्तर हजार छ नाम दर्ता गराएका छन् जिल्ला निर्वाचन कार्यालय चितवनको तथ्याङ्क अनुसार फोटोसहितको मतदाता नामावली सङ्कलनमा एक लाख हजार एक सय पाँचजना पुरुष र एक लाख महिलाको नाम दर्ता भएको छ जस अन्तर्गत नामावली दर्ता गराउनेमा क्षेत्र नम्बर एकबाट चौवन्न हजार क्षेत्र नम्बर दुईबाट साठी हजार चार सौ एक्काईस क्षेत्र नंबर तीन बाट चौवन्न हजार तीन सौ बीस क्षेत्र नंबर चार्ट अंठावन हजार नौ सौ सतहत्तर जनार क्षेत्र नंबर पांच बाट चौवालीस हजार पांच सौ आठ आठजना रहेका छन् यसरी सङ्कलन गरेको फोटोसहितको मतदाता नावलीमा खैरनी गाविसका नाम दर्ता गराउनेको संख्या सबैभन्दा धेरै एघार हजार पाँच सय एक्कासीजना रहेको छ भने लोथर गाविसको संख्या सबैभन्दा कम एक हजार चार सय पैँसठीजना रहेको छ भरतपुर नगरपालिकामा आदिवासी जनजाति उत्थानका लागि भनेर छुट्याइएको पाँच लाख सोह्र हजार एक सय उना असी रुपियाँ फ्रिज भएको छ आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा आदिवासीका नाममा छुट्याइएको सो रकमको उक्त समुदायले काम गरी नतिजा देखाउन नसकेका कारण फ्रिज भएको हो भरतपुर एघारमा निर्माण गर्न लागेको आदिवासी जनजातिको भवनका लागि रकम उपलब्ध गराउने गरी उपभोक्ता समिति गठन भएको थियो उक्त उपभोक्ता समितिले आफ्नो काम गर्न नसक्दा रकम फ्रिज भएको नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम कण्डेलले जानकारी दिनुभयो चितवनलाई छत्तरौं जिल्लाको रूपमा लिने गरिन्छ यहाँ पचहत्तरवटै जिल्लाबाट बसाइसराई गरेर आएका मानिसहरूको जमघट रहेको छ भन्ने गरिन्छ त्यस्तै जागिर व्यवसाय तथा अध्ययनको लागि समेत बाहिरी जिल्लाबाट मानिस आउने गर्दछन् पछिल्लो क्रममा निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा चितवनमा एकहत्तरवटा जिल्लाका मानिसहरू रहेको देखिएको छ यस क्रममा जिल्ला निर्वाचन कार्यालयबाट ताप्लेजुङ मोस्ताङ र डोल्पा जिल्लाबाहेक अन्य जिल्लाका नागरिकले गल, नागर फोटो सहितको मतदाता नामावलीमा फोटो खिचाएको उल्लेख छ चितवनबाट एकात्तर जिल्लाका दुई हजार छ सय एकजनाको मतदाता नामवली सङ्कलन भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिनुभयो यसरी सङ्कलन गरेको नामवलीमा सबैभन्दा बढी छिमेकी जिल्ला नवलप्रासीको छ नवलप्रासी जिल्लाका तिन सय सन्ताउन्नजनाको नामावली भएको कार्यालयले जनाएको छ त्यसपछि गोर्खा जिल्लाका मानिसले बढी फोटो खिचाएका छन् भरतपुर क्षेत्रका होटल व्यवसायहरूले होटलवालालाई सकारात्मक दृष्टिकोणले हेर्न आग्रह गरेका छन् संग एकाई को कारले एकाई को को होटल व्यवसाय सङ्घ भरतपुरकाइको कार्यालय समुद्घाटन कार्यक्रममा सहभागी होटल व्यवसायले यस्तो आग्रह गरेका हुन् भरतपुर इकाइका कोषाध्यक्ष ज्योति प्रसाद कण्डेलले व्यवसायलाई मर्यादित र सभ्य बनाउने अभियानमा समिति लागेको बताउनुभयो उहाँले खराब नियतले व्यवसाय सञ्चालन गरेको पाइएमा कानुनी रूपले कारवाही गर्ने बताउनुभयो त्यस्तै होटल व्यवसाय कृष्णहरि पण्डितले उपभोक्ताहरूको मन परे चपेटामा परेका होटल व्यवसायलाई संवेदनशील व्यवसाय कार्य नेपाल प्रहरीमा भर्ना हुनका लागि मध्य क्षेत्रीय तालिम केन्द्र भरतपुरमा सात हजार आवेदन दिएका छन् आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी तालिम केन्द्रले प्रहरीतर्फ सर्वसाधारणको आकर्षण बढेको बताउँदै नयाँ भर्नाको तथ्याङ्क सार्वजनिक गरेको हो केन्द्रमा खुलातर्फ सात हजार भर्ना परेको पनि केन्द्रले जनाएको छ सोमबार आजदेखि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने केन्द्रले जानकारी दिएको छ अवसार पाँच गतिबाट भर्नाका लागि आवेदन खुल्ला गरिएको थियो त्यस्तै आइतबारदेखि भर्ना फारम पनि सकेको केन्द्रले जानकारी दिएको छ केन्द्रले कोही कसैको लोभ र प्रलोभनमा नपर्न सबैलाई आग्रह गरेको छ केन्द्रका अनुसार भर्ना पजेको प्रक्रिया निष्पक्ष रहने भन्दै सबैलाई मापदण्ड अनुसार छनौट गर्ने बताएको छ कसैले पैसाको माग गरेमा त्यसको विवरण तत्काललाई केन्द्रमा दिनका लागि समेत आग्रह गरिएको छ भर्ना हुन आउनेहरूमा बाइस सय कक्षा आठ उत्तीर्ण 45,24 सय उत्तीर्ण र तिरानब्बेजना कक्षा बाह्र उत्तीर्ण र बयानब्बेजना स्नातक गरेकाले आवेदन दिएका छन् देशभर माग आवेदन मध्ये मा मध्य क्षेत्रबाट सबैभन्दा बढी आवेदन परेको केन्द्रले दावी गरेको छ पवित्र धार्मिक तीर्थस्थल देवघाट में करीब छ करोड़ को लागत में धर्मशाला निर्माण को तैयारी सुरू भाग देवघाट दर्शनार्थ पगे श्रद्धालु भक्तजन बसवास का सहज हो भाई हेतु ने निर्माण सुरू गेश्वर आश्रम देवघाट ने जना भक्तजनबलित रकम को प्रयोगी निर्माण कार्यक आश्रम का सचिव महेंद्र प्याकुर जानकारी दूँ गश्वर आश्रम को अठारौं वार्षिक साधारण सभाले सा पनि धर्मशाला निर्माण कार्यमा श्रद्धालु भक्तजनको अमूल्य सहयोगको अपेक्षा गरेको छ चितवनको भरतपुरमा करेन्ट लागेर रा शनिबार राति एकजनाको मृत्यु भएको छ जिल्ला प्रहरीकारले चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर नगरपालिका नम्बर एघार नवरत्न टोल निवासी बाहुन्न वर्षीय कान्छीमाया तामाङ रहेकी छिन् आफ्नै घरमा रहेको पानी तान्ने मोटर बन्द गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो करेन्ट लागेर गम्भीर घाइते भएकी कान्छीमायाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा राति नै मृत्यु भएको थियो राष्ट्रीय सुरक्षा गार्ड श्रमिक संघ का अध्यक्ष प्रकाश श्रेष्ठ ने विज्ञप्ति प्रकाशित करी सिक्युरिटी गार्ड को तलब वृद्धि तलब भत्ता वृद्धि गर्न माग गर्नुभएको छ नेपाल सरकारले गत जेठ सत्ताइस गते राजपत्र प्रकाशित गरी औद्योगिक प्रतिष्ठानमा काम गर्ने कर्मचारीको मासिक तलब र भत्ता गरी न्यूनतम आठ हजार तोकेकाले श्रम ऐनअनुसार तलब भत्ता उपलब्ध गराउन पनि श्रेष्ठले माग गर्नुभएको छ माग पुरा नभई सङ्घर्षमा उत्रने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ क्याम्पासहरूमा जारी कोकाकोला अन्तर विद्यालय फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा एसओएस भरतपुर विजयी भएको छ सिर्जना बोर्डिङलाई शून्यका विरुद्ध तिन गोलले पराजित गरेको एसओएसले आठ गते मंगलबार हुने दोस्रो सेमी फाइनलमा उच्चमाविसँग प्रतिस्पर्धा गर्नेछ प्रतियोगितामा चितवनका विभिन्न बाह्र विद्यालयले सहभागिता जनाएका छन् त्यस्तै आज चितवन उच्चमावि विरुद्ध लक्ष्मी उच्चमाविले पहिलो सेमी खेलमा प्रहरी वरिष्ठ परीक्षक सर्वेन्द्र खनालले नानघटमा रहेको दुईवटा अस्थायी प्रहरी बिटको अनुगमन गर्नुभएको छ स्थानीय स्तरमा बढ्दो आपराधिक घटनामा अस्थायी प्रहरी बिटको आवश्यकता रहे पनि प्रहरी जनशक्तिको अभावमा बिटहरूमा प्रहरी बसेका छैनन् जसले गर्दा स्थानीयले पुनः प्रहरीको आवश्यकता आउँदै जनशक्ति माग गरेका थिए स्थानीयको माग सम्बोधन हुने आश्वासन दिँदै एसएसपी खनालले भन्नुभयो यसै हप्ता मात्र म मा यी बिटहरूमा जनशक्ति व्यवस्था गरिदिनेछु बेलचोक र बारा घरेमा रहेको अस्थायी प्रहरी बिटमा प्रहरी बस्न छाडेपछि यस क्षेत्रमा पुनः आपराधिक घटना बढेको स्थानीयको भनाइ छ त्यस्तै एसएसपी खनाले सामाजिक अपराध विकृति विसङ्गति न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्रहरूले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ अब पालो अर्पणजनावाजको अर्पणजनावासमा हाम्रो प्रश्न छ राष्ट्रलाई समस्याबाट बसाउन पूर्व राजा ज्ञानेन्द्रसँग पनि सहकार्य गरेर अगाडि जान सकिने नेकपा माओवादीका सचिव विप्लवको भनाई तपाईँलाई कस्तो लाग्यो ए सहमतिका लागि दबा बेद्वन्द बे निम्त्याउने काम र सी राजालाई सक्रिय बनाउने मेसो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 पालो ट्राफिक खबर को नारायणगढ़ बीरगा सड़क खंड खुला नानगढ़ मोलिंद काठमान पोखरा नानगढ़ सड़क खंडलास प्रिंट रत्नगर एक मोबाइल नंबर अन्बे पचास एकसठी सात सौ तिरचाली ट्राफिक खबर संगे हम स्थानीय समाचार को अंतिम में छठा कुने घटना दुर्घटना घटे अवजनिक चाशो का विषय में कई कार्यक्रम का आयोजना करते हुए भाई जानकारी कराने जानकारी कराने हम फोन नंबर शून्य छप्पन पांच तिरसठी दुई सौ पच्चीस फैक्स नंबर शून्य छप्पन पांच त्रिसठी तीन सौ एक तीस तक ईमेल इंटरनेट को सुविधा सभी हमें ईमेल अबस्त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्फन डट कमबाट साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज विधा भई नमस्कार अर्पण स्थानीय समाचार को साथ में एटीच्यूड मल्टीलर्निंगी मैथ साइंस री पांच विषय में मत एस एल सी प्लस टू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्यूटर को संपूर्ण